अब प्रस्तुत छ बिबिसी वर्ल्ड सविश्रसद्वारा निर्मित नाटक श्रृङ्खला कथामिठो सारिक कथा अङ्क नमस्कार हजुर तपाईँलाई बर्दियामा पर्ने मैना पोखरको कथा सुनाउन टुप्लुक्कै आइपुगे त्यहाँको गन्धर्व गाउँ खोज्दै हिँड्दा म कसरी मैना पोखरमा अड्किएँ भन्ने तपाईँहरूलाई थाहा छ नि होइन त्यही क्या त म गन्धर्व टोल जाने तर्खर गर्दै थिएँ झट्ट छपरा चढेको बस दुर्घटना भयो भन्ने खबर सुने अनि गन्धर्व टोल नगई रोहिणीलाई खबर गर्न गएको थिएँ नि दाइले चाहिँ मलाई त्यहाँ बाटो देखाएर चाहिँ नेपालगञ्ज जानुभयो एकैछिन पछि पल्ट दुई तिनजना मान्छे पनि मेरो डरलाएर खबर गर्न आएको रोहिनी मर लोहरा आत्तितै दुर्घटना भएतिर हान्यो त्यहाँ त छापरा ठहरै भएका <laughs> बियाना बिहानसँगै हिँडे मान्छे सधैँका लागि छाडेर गए यस्तो हुँदा त मनै कटक्क खाँदो रहेछ हजुर विपत्ति आएको बेला म त्यो गाउँ छाडेर कहाँ आफ्नो सुरा हिँड्न सक्थेर र हजुर महिना पोखरतिरै अड्किए एक दुई दिन भेटाए मान्छे जाँदा मेरो मन त त्यति विधि रोयो भने छपराका आफन्तको त झन् के कुरा तिम्रो देखि, सिन्दुर पोटे चुर गयो, के गर्ने अब यति मागेर आछौ सबैतिर पर्छ तपाईँलाई मात्रै होइन मेरा मामा बिदा माइजूलाई पर्नु पिर परेथ्यो रोहिणलाई नै त्यस्तै पर्यो होला भन्दै हप्ता दिनपछि म रोहिनलाई भेट्न उनैको घर पुँ हजुर उनको हालत देखेर मेरो मन निकै दुखेर आयो ए दिलु तिमी ए आउनु बस्छ म लिपिरहेछु खा बस्छ न के छ हालखबर तिम्रो ठिकै छ तिम्रो हालखबर के छ भनेर यसो सोध्नु आएको म त खै ठिकै छ भन्नु पर्यो के भन्ने खै यस्तो के गरेको त शरीर केही खानेकुरी केही खानु या हो खै रोद्धहरू छ रातदिन रोएर मात्रै बस्ने हो त नि होइन खान्छु त तिमीले त था थाहै छ जताएरे उतै छप्र नै छप्र अब त्यो सम्झेर के हुन्छ त ल भन केही हुन्छ सम्झेर अब रुएर केही हुन्छ हुने आएर त भइसक्यो नि अब अब केही हुँदैन त्यस्तो कुराहरू अब ढिलो बरु एउटा गाना सुनाउनु हात त पखाले भए नि हुन्थ्यो कि Manja, lira, sa'i li'e त्यसपछि त हजुर मैले पनि आफूलाई सम्हाल्नै सकिनँ मेरो मन पनि रोहिनीसँगै भक्कनिएर आयो त्यहाँ बस्नै मन लागन हजुर मलाई त अनि मैले दक्षिण भखारीको गन्धर्व टोल जाने विचार गरेर महिना पोखरको पश्चिमतिर लागेँ हजुर <laughs> यो दक्षिण भकारी गन्धर्व गाउँ अनि यही हो हजुर हजुर हजुर यही हो हाम्रो गन्द्रमा टोल चाहिँ यही हो तपाईँको घर कहाँ पर्यो हजुर भएको रहेछ होइन सारङगी खुब परै सुनेको थिएँ मैले हजुरले अहिले चाहिँ आफ्नो जाति जुनाएको आफ्नो कला बाहिर आँगनमा बसेर चाहिँ हातीमा आगो बालेर चाहिँ सबैजना यहाँ भेला हुनु भएर चाहिँ म त नमस्कार गर्न दिन्छु साथी हजुरहरू चाहिँ कता हामी यहाँ धेरै घर छौँ पच्चिस तेत्तिस घर भयोहरू हामी कोही जारकोटबाट कोही सल्यानबाट कोही सिलगढीबाट कोही दाङबाट पनि हुनुहुन्छ क्याङ्ग्रिएर पूर्वको र पश्चिमको भाषा ल राम्रोसँग है ल सबै जानु बसि काम खान्ति खानी देशको लागि दसमला थे सम्झी सम्झी सम्झिरहुनु पर्ने छ रुनु पर्ने छिटै भेट्न मेरी मयालो मात्र बिछोनु पर्ने छ छिटाई भेट्न ओहो हजुर महिना पोखरामा दुखेको मन तराईका गन्धर्वहरूलाई भेटेर फुरुङ्ग भयो तर उनीहरूको दुःख सुनेर भने मेरो मन उकुस मुकुस हुन थाले हाम्रो दुःख यो सारङ्गी बाहेक कसैले बुझेन अनि डुल्दै घुम्दै छ महिना यसै बिते तर किन हो कुन्नी मलाई फेरि महिना पोहरी रोइनी अनि असरफी दादाको पो याद आयो अनि म त लागेँ हजुर उतैतिर ओहो ल म त ठ्याक्कै सायदमा आइपुगेछु अनि कहाँ हराउने हो म त गएको थिएँ उतैतिरै काठमाडौँतिरै ल भोलि घैठी ल्याएर आइसु ठ्याक्कै गाउँतिर हिँड्नु लागेको अनि यसो पसिहालौँ भनेर हुन्छ हुन्छ तिर्खा पनि लागेको छ अनि के छ पहिलाभन्दा त खुब राम्री भइसक्यो कर नि हेर पानी चाहिँ खाइहालौँ यादै आएर त आए नि याद नआएको भए त किन आउँथ्यो त नि अरू सबै ठिक छ अब यहाँ आएपछि त्यही हो कि अब असरपी दादा कहाँ आएछ फुस्किनै दिनु त्यहाँ बसे सामान ए... पनि त्यही राखेको छु गाउँतिर घुम भनेर अनि तिमीलाई पनि यसो भेटौँ भनेर आएको त अब सिकेँ सबै ठिकठाक छ कि अनि तिमी पहिलाभन्दा अलिक राम्ररी भइरहेछ खुसी लाग्यो पहिलाभन्दा त अलिक बिसेको भयो होला नि तिम्रो मनका अनि पहिला तिमीले गीत गाएको थियो नि त्यो गीत सुन्दा अहिलेसम्म कस्तो मन पर्छ त्यस्तो कुरा सम्झिनु हुँदैन अब पुरानो कुरा गइसक्यो होइन के गर्ने हो त्यस्तै भयो होइन अब छोपरालाई अब म कहाँ बिर्सन सक्छु र डिलु तर पनि अब मर्नी मरेपछि त बाँच्ने त अब भाँच्नै पऱ्यो नि तर हाम्रो लोरा बाबु हुनुहुन्छ नि उहाँ त मलाई हँसाउनुको लागि खै के के गर्नुहुन्छ के के भयो <laughs> मेरो भाइ जस्तै <clears throat> मा माया गर्नुहुन्छ भने है अब तिर्खा लाथे पानी खाए जस्तो भयो यहाँ आएर भेटौँ ल बरू अत्ता के हजुर बाबु, कति चप्लो पारीबाट ल्याएको यति धेरुङ्गी है तपाईँको दादाले पनि बहुत मन पर्थ्यो घुङी उहाँले मलाई कस्तो माया गरेर ल्याइदिनुहुन्थ्यो कहाँ आउनुभयो अनि बरु भाउजू भन्नुहोस् तपाईँलाई अरू के के खाना मन लाग्छ म सबै ल्याइदिन्छु केही पनि पर्दैन बाबु कस्तो माया गर्नुहुन्छ है बाबु तपाईँले मलाई तपाईँ जस्तै मेरो भाइ भइदिएको भए जे भन्यो भइहाल्छ के भाउ एउज मेरो हरा, चार घुङ्गी मार्न पर्छ त्यो घुङी मिठो लाग्छ त्यही भएर घुङी मारेर ल्याइदिएको घरमा पुराउँदाखेरि छपरा दादा मरेपछि भाउजू निराश जतिखेर पनि रोको रोइ आमाले पनि भाउजूले कस्तो जतिखेर मलाई त कस्तो नराम्रो लाग्छ कहिले छोडेर नजाऊ है मिना एकछिन पनि बाँच्न सक्दिन म तिमीलाई छोरेर जान्छु म तिमीलाई कति माया गर्छु तिमीलाई पो थाहा छैन लोराले भने चाहिँ कल्ली साँच्चीकै रोहिणलाई सहनै नसक्ने भइथिन् भित्र भित्र छटपटिए कि कल्ली अब भने आफ्ना दाइ चुलुवासँग सलार्न पुगिन् उसले त केही मतलब छैन छोरा बिटे देखुन् त मलाई पनि टेर्दैन त्यस्तो पनि सुन बहिनी भोलि गएर तिन बिघा जग्गा अहिले भान्जी पोइ गएपछि त त्यो जग्गा समेट सबै लिएर त्यही भएर यतिखेर त ध्यान पुर्याएनस् भनेपछि बहिनी श्री सम्पत्ति सारा जानेवाला छ अनि कसरी ध्यान पुऱ्यायो भने के को पुऱ्यायो भने दादा अब लोहरा भान्जा पनि ठुलो भइसकेका छन् होइन अब, अब हाम्रो समाजमा पहिल्यैदेखि पनि केही भाउजूलाई घरमा राख्ने चलन पनि छुरा पाउने भन्नु हो चुरा पढाउने काम भोजिया भज हो उनलाई लोहरासँग बिहा गरिदिएपछि त त्यो सम्पत्ति पनि आफ्नै घरमा रहन्छ अरू नभए गाउँका वर्गहरूलाई लगाएर पनि यी कुराहरूलाई भनेपछि वर्गले भने सम्पत्ति पनि आफ्नै घरमा रहन्छ बुहारी पनि आफ्नै घरमा रहन्छ थारू समाजमा चुरिया पेह्रेन भनेको एक किसिमको विधुवा बिहे रहेछ यसमा त विधवा भाउजूसँग देवरले बिहे गर्न मिल्दो रहेछ हजुर चुलोवाले रोहिनीको चुरिया पहिरन लोहरासँग गर्ने सल्लाह दिँदा कल्लीलाई एकदमै ठिक लाग्यो यो कुरामा आफूलाई सघाउन कल्लीले ठग्गालाई पनि भनिन्छन् किन आएर चुरिया पहिराउनै सोधेको हो त्यो टिन बिघा छ नि रोहनीको नाममा त्यो लोहरासँग चुरिया पहिराइदियो त हाम्रै नाममा हुन्छ नि हाम्रो सम्पत्ति हो नि आफ्नो सम्पत्ति त्यो घरबाट थोरै ल्याएको जवान छ बच्चा पनि छैनन् अर्कैसँग बिहा गएर गयो भने त जान्छ नि हाम्रो कस्तो नबुझेको किन नमान्ने त्यो त हाम्रो मनाउने काम हो नि जसरी मान्नै पर्छ नि तिनीहरू अहिलेको सोच्छ नि हामीहरू त अगाडिको उनीहरूको भविष्यको लागि सोचाइ छ नि त छोडिदे भनेर तपाईँले छोडिदिनुहुन्थ्यो त्यही भएर त यस्तो हाम्रो हा, घरमा चाहिँ काम बिग्रेको हुन्छ नि त्यही भएर तपाईँको चाहिँ पहिलाको श्रीमती त्यो तपाईँको लफरबाइले चाहिँ मरेको छ फर्की मरेको कुरो किन ल्यासम्म छ तपाईँले लाफरवाही गरेर त जेठी पनि मरि बच्चा पाउने बेलामा चाहिँ हेल्ट पश्चिए चाहिँ राम्रोसँग बच्चा छुट्केरी हुन्थ्यो त्यही भएर त मर्ने अहिले चाहिँ छप्रा पनि त्यस्तै भयो अहिले फेरि काम बिगार हाटबाट फुटकिला राम्रै कुरा सोचे पनि नराम्रो भन्नुहुन्छ झन किचकिच किचकिच लोहरा रिहा गरेपछि बन्छ टु ऊ र त्यही देवरसँग त चुडिया पहिलाएको हो नि त बिहा गरेको कस्तो मजाले जिन्दगी बिताइराख्नु भएको छ नि हाम्रो चौधेटी जातमा त सधैँ आइराखेको छ नि मनाउँछौँ नि हामी जसरी सम्झाए सम्झा के चुरिया पहिरा दियो त साठमा छु चुरिया पहिराउनु त जसरी गर्छौँ ल गुवा छिटो वर्षै दिन सिकाउँछु नि त बिर्सी क्या हो यति चाँडै दौडियानी त हो यो कहाँ हाल्ने हो आमा यो अँ बिचमा हाल बिचमा ए ल कस्तो राम्रो भनेछ के हो कहाँ दुल्न गएको मलाई बोलाउन पठाउनु भएको ए दिनको तेरो यही बानी छ ब त भन्नु सुन हजुर छप्रा बिटेको यति दिन भइसक्यो अनि तेरो भाउजूको कस्तो अन्डाहरू मुख्छु बाबु म ठिकै तिमीलाई ठुलो थाहा हुन्छ नि देख्ने मान्छे पो थाहा हुन्छ नि कस्तो छ भनेर त्यहाँ गाउँको मान्छे कस्तो कस्तो कुरा पनि राखेका छन् त्यसो भए सु रोहिणी पनि जवान छ होइन अनि तेरो पनि उमेर पुगिसकेछ त्यसैले त चाहिँ पहिरोना गरिहाल्नु सुन् रोहिणी मेरो कुरा मान्छु के, यो के कुरो गर्नुभएको अम्मा म तिम्रै लागि भनिराखेको छु नि त तिमी जमा छौ होइन यो घरमा त मलाई कुरै नगर्दा हुने तर चुरी पहरेन नगरिकन छोड्दि छोड्दिनँ म त जस्तो भयो भने त्यसपछि भने हजुर कल्लीले लोहरालाई मनाउने धेरै नै कोसिस गरेन् तर जति गर्दा पनि लोहराले मान्दै नमानेपछि तिमी मानेन भनेको आमा पनि यस्तै गरी आमाको कुरा नमा मेरो कुरा त बुझ्नुहोस् म गेन्दिया श्रीमतीमा कसरी सोध्नु म त सोध्नै सक्दैन गेन्दिया गेन्दिया छोरी त हुन्छ नि एक गदर मायाले पुग्छ र रोहिनी तिन बिघा जग्गा छोरा गा हामीले बिहा गरे भने हाम्रै घरमा हुन्छ आखिरमा हाम्रै सम्पत्ति हो त्यो जवान छ अन्तै भागे गएर आफ्नो किन सोच्न सक्दैन बनिहाल्छ नि त कल्लीले लोहरालाई त यसरी भनिन् उनले त्यही कुरा रोहिनीलाई भन्न रोहिनीकी आमा दुबरीलाई गुहारीन् सोजी दुबरीलाई कल्लीको भित्री योजना के था रोहिनी हेर छोरी अझै पनि केही बिग्रेको छैन कहाँबाट तेरो सौतैली आँसुको बुद्धि पलाएर अनि तल चुरिया कुरा गरेछ बहिनी छोरी होइन म लोहरासँग कसरी बिहा गर्न सक्छु र म छपरालाई अझै पनि बिर्सन सकेको छैन कस्तो छोरी छस् न भनेको पनि मान्दैनस् पहिला पनि मैले भने त्यो छपरासँग बिहान गरेहनगर भनेर भने, भने। गरिहालिस अनि आज को दुःख पाइरहेछ विधवा भइस त्यही भएर मैले फेरि भनेको त्यो लोहरासँग बिहा गरिहाल तेरो सौतनी सासूले जब भनेछ भनेको भने भने मानिहाल हेर छोरी एक्लै जीवन बिताउन बहुत गाह्रो हुन्छ अब त मलाई हेर्न छोरी मेरो त तँ थिइस् नि बुझिस् कि बुझेनस् तेरो त कोही पनि छैन नि त भर्खरको छस् त्यसैले लोग्ने मान्छे घरमा नभएपछि विधवा आए मैलै हेप्छन् हाँस्छन् ठुक्छन् त्यही भएर छोरी मैले भनेको मान तँ दुःख पाउँछस् भने मलाई पनि दुःख लाग्छ छोरा हे भगवान् के गर्ने कि मैले कसको कुरो सुना यति विधि गर्दा पनि लोहरा र रोहिनी आनाकानी गर्न छाडेनन् कहिले भने आफ्नो योजना पुरा गर्न गाउँको मुख्य बडगरलाई गुहर्न पुनलो अनि रोहिनी तिमीले आफ्नो भाउजूसँग चुर्या पाउने गर्नुपर्छ चुप लाग्नु कसले चुप लाग्नु के मान्छ किन मान्दैन अहिले यसको उमेरै के छ सम्झाउन पर्छ सुन ल तिम्रो उमेर छैन तिम्रो सानो उमेर छ तिम्रो आमा बुवाले तिम्रै भविष्यको लागि भनिराख्नु भएको छ तिमीले आफ्नो भाउजूसँग रोहिनीसँग चुर्या पाउनु पर्छ विवाह गर्नुपर्छ सुन्यो रोहिनी तिम्रो तिमेलेस पाउ गराइदिन थाल्नु भएको छ आफ्नो भविष्यको लागि गर्नु पर्छ गर्छन् अब समुदायमा एउटा निस्कन छ नै नाइ बर्खर म तुरानो चलन हजुर किन बोल्ने तिमी जस्तो उमेरको हो र जे पायो पुरानो प्रथा भन्छ के को पुरानो प्रथा हाम्रो पुर्खाहरूले बाब महिलाको लागि चलाइदिएको एउटा राम्रो अधिकार हो अरू समुदायमा हेर त छैन नि यो सम, अरू महिलाहरूको लागि अनि हाम्रो समुदायमा त यो पहिल्यैदेखि छ पुरानो चलन भन्छ त्यही भएर अब लोहराले आफ्नो भाउजूसँग विवाह गर्छ र गर्नै पर्छ ल अब यो समुदायको एउटा निष्कर्ष निस्क्यो समुदायले भन्यो लोहरा र रोहिनीको विवाह गराउन पर्छ चुरिया पराउन पर्छ अब यो समुदायको र यो वर्गहरूको निर्णय हो तिमीले गर्न पर्छ तिमीले मान्नु पर्छ सारी आ हो मे अरे सिङ्गिया म दिदु सासबाट टुप्स हेर्नु आउँदा आउँदै ए अनि के गीत गाउनुको त नि राजालाई अरे म यहाँ चाहियो बन गीत गीत गाई राखेछु अनि दादा क्यार्नु गएको थियो साँझ बेला फेरि यो डाउन लागेको छु त्यो भनेको के हो यो डरी भन्ने धान डाउन लागेको छ ए दाइ हाल्न लाउनु गो अनि भैँसीले त दाइ हाल्छ भैँसी होइन यो राम्रो यो ए ओ, दादा, ओ, दादा ये ये बसो बसो बसो, पनिो लाग्योडा डाउडा मेरै ठकाइ लाग्यो म पनि दिनैभरि तिमीको चाहियो गाउँदै गाउँदै चाहियो थकाइ लाग्छ मेरो हिर्दि हिर्दि थकाइ लाग्छ घुम्ना पनि धेरै घुमेको भर्यनी खूब मजा माने हेरउस गाउँमा ए सबैले कस्तो राम्रो गिदाउनी कस्तो राम्रो मान्छे तपाई र म चाहिँ एकै चाहिँ साथी भए हजुर नि वहाँ बइदा भनि ठाउँमा घुमे अनि त्यो सोरावा हो कि के भन्छन रे ए सोरावासम हजुर वहाँ पनि गكوم म खूब रमाइलो भयो अनि फर्किनु बेला आज यतै हेरउस ठीकै छ ए दिलो थाहा छ के के हजारोहिनी बर्खरले चुरिया प्याउरना चाहिँ कुराकानी गरिराखेका छन् चु, चुरिया पहिर के चुरिया नै पहिरन भनेको तिमीलाई त अस्ति नै मैले भनेको ए अस्ति नै भन्नुको के नि त्यो भाउजूले देवरसँग बिहर्ने होइन हो होइन रोहिनीले त लोहरालाई त भाइ जस्तै माया गर्छु मलाई त भाइ जस्तै लामछ भनेर भन्थ्यो त तिमीहरू कहाँ मानिराखेका छन् त होइन तिनीहरूको चुरी पहिरान हुन्छ त दादा त्यसो नि हुन पनि सक्छ नहुन पनि सक्छ मलाई थाहा छैन कस्तो अप्ठ्यारोमा परिने है बिचरा ढिलो हजुर एउटा धुन बजाइदेऊ नहुँदै मलाई पनि थकै लाजाउँछु दादालाई पनि थकै लाइ छु तपाई सु यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश कन्दर्व असरफी थारू अनुराधा चौधरी भगवान दिन चौधरी दुशानी थारू रामकिशन थारू प्रचण्ड थारू सरला थारू धनीराम चौधरी अस्मिता चौधरी कुशेश्वर चौधरी र मन्जु चौधरी नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो शिवानी सिंह थारू साथमा हुनुहुन्थ्यो भवसागर घिमिरे र खगेन्द्र लामिछाने ध्वनि सम्पादन गर्नुभएको थियो थापाले। र नाटकका सम्पादक लेजर। यो नाटक युएनएफपी को सहयोगमा बीबीसी वर्ल्ड सर्विस ट्रस्टले बनाएको हो नाटक कथा मिठो सारङ्गिकको भर्खरै प्रसारण गरिएको अङ्कबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साठन चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला कार्यक्रम सारङ्गीको भलाकुसारी बीबीसी वर्ल्ड सर्विस ट्रस्ट छम्सी ललितपुर पोस्ट बक्स आठ नौ सात पाँच ईपीसी पच्चीस न त्यस्तै ई मेल ठेगाना हो एलई टिटी ईआरएस लेटर्स एट बीबीसी डब्ल्यूएसटी डट ओआरजी डट एनपी तपाईँले पठाउनु भएको पत्र हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीमा प्रसारण गर्नेछौ कार्यक्रम सारङ्गीको भलाकुसारीका जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै मिदा मा चाहन्छु नमस्ते धन्यवादी भारीमा नाटक कथा मिठो सारिक पर्दा पछाडिका विभिन्न रोचक कुराहरू र महिला पुरुष बिचका पिता सम्बन्धहरू अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल पनि सुन्न सक्नुहुनेछ